हार्दिक स्वागत एवं सन्ध्याकालीन नमस्कार कार्यक्रम अर्पण शुभसाजको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण श्रोताभित्रहरूमा सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लु पाँच मेगा हर्ज र इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कममा लगन गरेर सुनिरहनु भएको छ कार्यक्रम अर्पण शुभ साँझ लिएर हामी आउने गर्दछौँ प्रत्येक दिन ठीक यसै समयदेखि करिब करिब सात तिस बजीसम्मको यो बिचमा हामी रहनेछौँ र यो बिचमा रहँदा सुमध्र सुमुद्र लोकधोरी आवाजहरू तपाईँको माझमा प्रस्तुत हुनेछौँ र पनि तिनै आवाज सँगसँगै कसैलाई भने तपाईँसँग हामी कुराकानी गर्छौँ र तपाईँले फोन गर्नुपर्नेहोस् स्टुडियोको टेलिफोन नम्बर हो सुन्न पन्न पाँच त्रिसठी तिन सय बत्तीस अनि सुन्ना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ आजको यो श्रृङ्खलामा छौँ प्रविधि कक्षीबाट मित्र विष्णु अनि आवाजबाट अर्पण शुभ सहयात्री म सूर्य ढकाल रहिरहेको छु सङ्गीतभाइको साथ सा। मिल्नेछ सा। कार्यक्रममा पहिलो श्रोता मित्र आइसक्नु भएको छ भनेर इसारा गर्दै हुनुहुन्छ विष्णु हजुरबाट स्वागत गर्छु हजुर नमस्ते हुनुहुन्छ पनि ठिक भन्दा केही फरक नपर्ला धेरैजना साथीहरूले प्रयास गर्नुहोस् होइन त्यसैले पनि पालो पाउन गाह्रो क्या कहिले साथीहरूलाई पनि पालो दिनुपर्छ खाना भइसक्यो बदनको अथवा भएको छैन नाइ दाजु बन्दैछ खाना बन्दै छ होइन हजुर अब लाइन आएपछि सात सात भित्र जियो अहिले चाहिँ बत्ती छैन होइन हजुर हजुर दाजु भदनजी हजुर कार्यक्रममा आउनु भएको छ हामी एकैछिन पछाडि एउटा आवाज बचाउनेछौँ कस कसलाई सुनाउनुहुन्छ कालीको लागि अनि हजुरको लागि अनि विष्णु लागि परीक्षा दिदीको लागि अनि रमेश शङ्करले हिरान्टी अनि माउन्ट एब्रेस्ट आदर्श बोर्डिङमा सम्पूर्ण भाइ बहिनी त स्टफहरूलाई हुन्छ बदन सहभागिताको लागि धन्यवाद अन्त्यसम्म अधिकारीको सहभागिता जी कता भएको छैन है भने पछाडि एउटा अनि यहाँ के अरे सुन्दरमारीमा पढ्नु सबै टिचरलाई अनि बहिनीहरूलाई हुन्छ रामचन्द्रजी सहभागिताको लागि धन्यवाद आगामी श्रृङ्खलाहरूमा पनि यसरी नै सम्झिँदै गर्नुहोला र अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ अहिलेलाई भने छुट्टी हो है नमस्ते रामचन्द्र जेपाङको सहभागिता कोराकबाट मिलेको थियो तपाईँ पनि यसै गरी आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको यो दुईवटा बाटोमध्ये कुनै पनि एउटा बाटो रुजि तपाईँ आउन सक्नुहुनेछ सात सा। सा तिस बजीसम्मको बिचमा रहनेछौँ र यो बिचमा रहँदा सुमधुर लोकधरी आवाजहरू तपाईँको माझमा प्रस्तुत हुनेछन् आजको श्रृङ्खलामा प्रविधि कक्षबाट मित्र बेष्णुअने आवाजबाट मल सूर्य रहिरहेको छ यसले अर्को एकजना मित्र टेलिफोन लाइनमा हुनुहुन्छ भनेर सङ्केत मल्दैछ यतिकै बसिबस दिनभरि कता व्यस्त रहनुभयो भनेर मैले सोधेँ भने के भन्नु घरतिरै बसेर समय बिताउनुभयो खाना भइसक्यो शङ्करको अथवा भएको छैन खाने तर्खर कार्यक्रममा आउनु भएको छ हामी एकैछिन पछाडि जुन केही अभाव खर्की यो तारा लाखौँ लाखमा यो आवाज बजाउनेछौँ कस कसलाई सुनाउनुहुन्छ शङ्करजी हेलो तपाईँको आवाज हामी सुन्न सकिरहेका छैनौ शङ्करजी सम्झेर सक्नुभयो ल सुरु गर्नुहोला भयो तर हामी चाहिँ सुन्न सकेनौँ के छ शङ्करजी कार्यक्रममा सहभागिता मिल्यो होइन केही समस्या आएको, आएको हो कि जस्तो लाग्यो क्यासैले पनि मेलेको थिएँ अर्को एकजना मित्र हुनुहुन्छ हामी के के ठीक एक्जाम थियो राम्रो नभए पनि राम्रो होस् नतिजा राम्रै आओस् हाम्रो <laughs> जी, आवाज एउटाको लागि सम्पूर्णको लागि हुन्छ लक्ष्मीजी सहभागिताको लागि धन्यवाद यसरी चाहिँ नहराउनु होला है <laughs> यो आग्रह राख्न चाहन्छन् अनि त्यसो म सुनेर साथ दिनु होला अहिलेलाई पनि भिडाएको छुट्याउनु नमस्ते okay. लक्ष्मीको सहभागिता मिलेको थिएँ हामीलाई खैरहनीबाट र यसै गरी तपाईँ पनि आउन चाहनुहुन्छ सा भने आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ सुन्ना छपन्न पाँच त्रिसठी तिन बत्तिस र तेत्तिसको दुई हजार बाटोमा पनि एउटा बाटो रहेछ यति बेला पृष्ठभूमिमा एउटा आवाज गुन्जिसकेको छ पुष्पाञ्जली म्युजिक प्रालीबाट बजारमा आएको आवाज हो ज्ञान छेत्री अनि वैष्णुमाझीको सुन्दर सुरमा सजीवका आवाज हो र लैस तथा शब्द सृजना हो शिव सुविधीको यति भने तपाईँको लागि सायद परा जाँदैन कि त तिम्रै हातको पानी नपिए त झन्के अभाव खड्कियो तारा लाखौँ लाखमा सँगै चिउने चाहना त्यस्तै त्यस्तै एउटै धोएको छ मनै तिम्रै ग्या फर्क भाव खडकियो तारा लाखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै भोसन एउटै धोको छ मर्ने तिम्रै काकमा सपना मरमा खोजु मरदैन के गरौ संग जीवने चाहना एवट धो मरने तिम्रकुमा संगने एउटै घोक छ भर्ने तिम्रै काखमा भव खडियो तारा लु ल सँगै जिउने चाना त्यस्तै त्यस्तै भोसान एउटै धोको छ मर्ने तिम्रै काखमा पुरा भोानी स्वर्ग पर्न पाउँछु कि म पानी जुन कैया खडकियो ताराला खुलाको सँगै जिउने चाहना त्यस्तै त्यस्तै भो एउटै धोको छ बर्ने तिम्रै काकमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै भ एउटै धोको छ मर्ने तिम्रै काकमा त्र जनके अभाव खियो तारा लाख लाखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै भौसानो अब एउटै धोको छ मर्ने तिम्रै काकमा कार्यक्रम अर्पण शुभ साँझमा पहिलो लोकधरी आवाज संस्कृत भएको माझमा बेसाइसकेका छौँ याम छेत्री अनि वष्णुमाझीको आवाजमा सुजीवको आवाज होलाई तथा सप्त सृजना सर थियो शिवस्वेदी कुरोजना आवाजलाई पुष्पाञ्जली म्युजिक प्रा लिने बजारमा लिइरहेको आवाज पनि हो कार्यक्रम अर्पण शुभसाँझको व्यवसायीमा तपाईँले सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा डब्लु डब्लु लगन गरेर सुनिरहनु भएको छ सात तिस बजीसम्मको यो बिचमा हामी रहने हो र यो बिचमा तपाईँ पनि आउन सक्नुहुनेछ कार्यक्रममा स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ शून्य छपन्न पाँच त्रिसठी तिन बत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी यो बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ प्रविधि कक्षीबाट मित्र विष्णु अनि आवाजबाट अर्पण शुभ साँझको सहयात्री मसूर्याधाकाल रहिरहेको छु र शून्य छपन्न पाँच त्रिसठी दुईवटा बाटोमध्ये कुनै एउटा बाटो रोजेर कोही मित्र आइसक्नु भएको छ भनेर इस्प मिल्दैछ को हुनुहुन्छ उहाँलाई स्वागत गरिहाल्छु तिब्बाको क्रममा हजुर नमस्ते हेलो कहाँबाट कसको आवाज होलासा अनु हाल चाहिँ काठमाडौँ हुनुहुन्छ होइन आहा, के कता नाइ कति घरमै समय बिताउनु भयो अनुजी खाना भइसक्यो अथवा कार्यक्रम आउनु भएको छ अनु हामी अन्त्यमा एउटा आवाज बजाएर चाड्नेछौँ कस कसलाई सुनाउनुहुन्छ राजको लागि अनि अनि मेरो प्यारी भिनीको लागि है चाहिँ मेरो भनिजीको लागि अनि मेरो भाइलाई नि अनुहरूले चिनि नचिन्ने सम्पूर्णलाई नि पर्दाबा हुन्छ अनु सहभागिताको लागि धन्यवाद टाडा रहेर पनि सम्झिनु भएको छ र सम्झिँदै होला, पनि भन्न चाहन्छु राम्रोसँग घुम्नु होला भन्न चाहन्छु र अन्त्यसम्म हामीसँगै रहनुहोला सुनेक्षा होला र अहिलेलाई भने बिदा गर्छु है छुट्याउँ नमस्ते अनु खड्काको सहभागिता मैलेको थियो हामीलाई फोर्साको साथी हाल काठमाडौँबाट सम्झिनु भएको हो यसै गरी तपाईँ पनि आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ यति टेलिफोन लाइनमा कोही मित्र आइसक्नु भएको छ भनेर यस मिल्दैछ मैले उहाँलाई पनि स्वागत गरिहाल्छु यति बेलाको क्रममा हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ म कोराकबाट रिजन कोी हेलो हेलो हेलो कोही साथी हुनुहुन्थ्यो को सम्पर्क विचित भइसकेको छ भनेर इसारा गर्दै हुनुहोस् बेसमा चाहिँ भने बाहिरिसक्नु भएको छ र यति बेला राजीको आगमन भइसकेको छ राज्यले स सा, सहयोग गर्दै हुनुहुन्छ प्रविधि कक्षबाट सम्पर्क विस्तृत भइसकेको छ टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ भनेर सा, इसारा गर्दै हुनुहुन्छ तपाईँ पनि आउनु सानो सा, हुन्छ भने सा, यो श्रृङ्खलामा स्टोडिको टेलिफोन नम्बर खुल्ला छ फटाफट दाल गरिहाल्नुहोला सुना छपन्न पाँच र पाँच त्रिसठी दुईवटा बाटो खुल्ला छ कार्यक्रमहरू पर्ट ठुलो साँझको व्यवसायमा सातीस बजीसम्मको बिचमा हामी रहनेछौँ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ हजुर नमस्ते है। नब्राज नब्राज जी। सर। धेरैजना साथीहरूले एकदमै प्रयास गरिरहनुहुन्छ होइन त्यसैले पनि हो नवराजजी अनि के छ न यहाँ त आज खबर यहाँको साह्रै होइन साह्रै हुने बेला हो एकदमै नवराजी खाना भइसक्यो यहाँको अथवा छैन मेरो प्यारी काली छोरी बनाउँदै थिएँ खाना अहिले अलिक बेला भएन आठ बजे आगमन चाहिँ भइसकेको छोरी सन्ध्यालाई अनि मिश्र गरी परिवारलाई सहभागिता मिलेको थियो पनि अर्को एकजना मित्र हुनुहुन्छ उहाँलाई पनि स्वागत गरिहाल्छु हजुर नमस्ते कहाँबाट माडीबाट गीता भन्नुभयो गीता पछाडि के होला गीता भट गीताजी यतिका दिनसम्म कता हराउनु भयो हजुर धेरै भयो होइन सम्झिनु भएन त्यसले पनि सबैजनाको होइन गीताजी आरामै त हुनुहोस् होइन कता भयो? ए यो। जी, खाना भैस कार्यक्रम आंत में हम एवाज बजा छाड़ने कस कस ल हुन्छ गीता सहभागिताको लागि धन्यवाद भन्न चाहन्छु र फेरि फेरि पनि यसरी नै सम्झिँदै गर्नुहोला धेरै दिन चाहिँ नहराउनुहोला भन्न चाहन्छौँ होइन अनि त्यसमा सुना सु दिनुहोला अहिलेलाई भने विदा गर्छु झुटाउँ नमस्ती गीता भट्टराईको सहभागिता माढीबाट हामीलाई सम्झिनु भएको थियो कार्यक्रम अर्को शुभ सांस्कृतिक व्यवसायीमा छौँ तपाईँ पनि यसै गरी आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ प्रविधि कक्षमा मित्र राज अनि आवाजबाट मसुरिया सूर्य सङ्गीत भएको स्याट मिलेको छ बेस्तारे राज्यले सिमेट ढल्किने क्रममा छ अब बिदा हुनुपर्छ भन्दै भन्दै बंदे हुनुहुन्छ उताबाट तर पनि एकजना साथीसँग एक हामी कुराकानी गर्छौँ सा, त्यस हामी कार्यक्रमबाट छुटिनु पर्ने हुन्छ र तिमीलाई आजको लागि अन्तिम श्रोता मित्र भाग्यवानी श्रोता भन्न रोसाछु कोही मित्र आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्ते कहाँबाट कसको आवाज होला ख़बर खा खी तर्ख बंद छिट्टी खाइदिनु भयो है कार्यक्रममा आउनुभएको छ सुमित्रा अन्तिमा छौँ त्यसो त होइन तपाईँसँग कुराकानी गरेर लगती हामी छुट्टिनु पर्ने हुन्छ एउटा आवाज बजाएर छाड्नेछौँ कस कसलाई सुनाउनुहुन्छ कोराङमा बस्नुहुने सम्पूर्ण मित्रहरूलाई सुमित्र सम्पूर्ण सुमित्राजी सहभागिताको लागि धन्यवाद अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छौँ र अहिलेलाई विदा गर्छु है छुट्याउँ नमस्ते सुमित्रा सेवाङको सहभागिता हामीलाई शक्ति कुरोबाट अन्तिम श्रोता मित्र हुनुहुन्थ्यो र अब भने हामी कुराकानी गर्न सक्दैनौँ र अब, अब हुने टेलिफोन लाइनमा कष्ट पनि नगर्नुहोला भन्न चाहन्छु र अब हुने कार्यक्रमबाट हामी छुटेर जानुपर्ने बेला भइसकेको छ तर विदा हुनुपूर्वक सहभागितामा छुट्नुहुने साथीहरू बदन अधिकारी रामचन्द्र चेपाङ शङ्कर चेपाङ लक्ष्मी अनुखडका नवराज मिश्र गीता भट्टराई र सुमित्रा चेपाङ अन्त्यमा कुराकानी गरौँ तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद बोल्न चाहन्छु हामीलाई प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा जुन कुनै माध्यमबाट सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई पनि धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद बोल्न चाहन्छु टेलिफोन सम्पर्कको प्रयासमा जुट्नुहुने र प्रयासरत रहनुहुने तपाईँलाई पनि धन्यवाद अनि धन्यवाद यतिका झलसम्म प्रविधि कक्षाबाट सघाउने मित्रहरू कार्यक्रमको उत्तरार्धमा मित्र विष्णु र कार्यक्रमको पूर्वाधारमा राजीको साथ मिल्यो दुवैजना साथीहरूलाई धेरै धन्यवाद भोल्न चाहन्छु प्रायले एक कक्षीबाट सघाउनु भने तपाईँ सम्पूर्णलाई पनि अनि अन्त्यमा पृष्ठभूमिमा गुन्जिसकेको छ बिमल ढागी अनि वष्णुबाजीको आवाजमा सुझीको आवाज हो पछिल्लो समयमा बजारमा आएको आवाज हो बिमल ढाँगीकै लय तथा शब्द सिर्जना हो एउटा कुरा भन्न तपाईँलाई जीवनसाथी अर्कै केही के भयो नि एउटा साथी त साथी बन्न तपाईँलाई यस्तै यस्तै आवाज छ तपाईँको लागि यो आवाज छार्दै कार्यक्रम अर्पण शुभ साँझको आजको यो श्रृङ्खलाबाट तपाईँ माझबाट अर्पण शुभ साँझको सहयात्री मसुर्या ढकाल पनि अझै लिन चाहन्छु हवस् त नमस्कार शुभ दिन हाम्रो प्यारो छोरा भरत कुमार भण्डारीको असामाहिक निधनमा सागर जानुहुने इष्टमित्र बन्धु बान्धवहरूमा यही जेठ चौध गते पर्न गएको बाह्र दिनको पुण्यतिथिमा गौत ग्रहणका लागि आफ्नै निवास रत्नगरतिर जय मङ्गलामा उपस्थित भइदिनका लागि हार्दिक आग्रह गर्दछौ बाबा लोक बहादुर भण्डारी आमा गणेश कुमारी भण्डारी आयुर्वेदिक हजुर विगत एक दशकदेखि सेवा दिँदै आइरहेको आयुर्वेदिक उपचार केन्द्र यनसफर्मामा पुराना रोगहरू ग्यास्ट्रिक गानोगोला पायल्स पेस्टुला महिलाहरूको पाठेघर सम्बन्धी समस्या महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तानपन जन्डिस पत्थरी हातखुट्टा बोल्ने झममाउने छाला तथा नसा सम्बन्धी सम्पूर्ण रोगहरू साथै एलर्जी रोगाखोकी टन्सिल न्युमोनिया टाइफाइड ज्वरो जस्ता रोगहरूको वरिष्ठ डाक्टरहरूद्वारा निशुल्क उपचार भइरहेको जानकारी गराइन्छ साथै आवश्यकताअनुसार मेडिकल औषधि पनि उपलब्ध गराइन्छ सम्पर्क आयुर्वेद उपचार केन्द्र यनेस्फरमा खैरहनीचार नयाँ रोड पर्साद चितवन होलिल्यान्ड जाने मोडमा फोन नम्बर अन्ठानब्बे चार बाहन्न चालिस चार सय बयानब्बे अन्ठानब्बे चार पचपन्न एकतिस छ सय एकाउन्न पुनश्च प्रत्येक शनिबार वरिष्ठ आयुर्वेदिक डाक्टरबाट उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ सञ्चारको दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर इट्स मिडिया एडभर्टाइजिङ प्राली र मोडर्न कम्प्युटर एन्ड एजुकेसन सेन्टर प्रस्तुत गर्दछ पन्ध्र दिने रेडियो टेलिभिजन उद्घोषण तथा प्राविधिक एवं आधारभूत पत्रकारिता तालिम यही जेठ पन्ध्र गतिबाट चितवन तथा काठमाडौँका चर्चित सञ्चार उत्कृष्ट हुनेहरूलाई रोजगारीको अवसर फारम पाइने स्थानहरू मोडर्न कम्प्युटर एन्ड एजुकेसन सेन्टर एक बकुलहर नगरपालिका गेट सँगै फोन शून्य छपन्न पाँच एकसठी शून्य शून्य शून्य मोबाइल अन्ठानब्बे चार एकाउन्न एक्काइस चार एक सय चार चे थप्लो पाँच मेगा बकुलर शून्य छपन्न पाँच स्टडी सेन्टर रत्नगर दुई चाँडी फोन शून्य मोबाइल अन्ठानब्बे पाँच पचास शाखा मोबाइल अन्ठानब्बे छपन्न पैतालिस दुई सय बााउन्न अभियान टेलिभिजन भरतपुर शून्य एक सय चौरासी र एमुन मोबाइल हाउस बेन्द्रनगर फोन शून्य छप्पन्न पाँच बयासी आठ एक मोबाइल अन्ठानब्बे चार पचास एकाउन्न दुई सय विभिन्न प्राविधिक विषयमा निशुल्क तालिम रोजगार रोजगारको सेल्भेटास नेपाल र स्विस इन्टरको अपरेसन नेपालको सहयोगमा एस क्रिएटिभ सर्भिस एन्ड सेल्स प्रणाली संस्थाले यही जेठ उन्नाइस गतेदेखि सञ्चालन हुने तिन सय नब्बे घण्टाको निशुल्क तालिम सञ्चालन गर्ने भएकाले इच्छुक सहभागीहरूले यस संस्थामा तुरन्त सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ तालिमको विषय मोबाइल फोन र कम्प्युटर सम्बन्धी सम्पूर्ण चार पर्सा चितवन सम्पर्क क्रिएटिभ सर्भिसेस एन्ड सेल्स प्रणाली खैरनी चार पर्सा चितौन फोन शून्य छपन्न पाँच तिरासी शून्य अन्ठाउन्न मोबाइल अन्ठानब्बे चार पचास चौबिस एक सय एकचालिस खुसीको खबर सम्पूर्ण अभिभावक विद्यार्थीहरूलाई ध्यानमा राख्दै रत्नगराट दूरसञ्चार रोडमा श्री बर्दर्स ट्युसन इन्स्टिच्युट खोलेको जानकारी गराउँदछौ हाम्रा विशेषताहरू सम्पूर्ण तहको सबै विषय पढाइ हुने इङ्ग्लिस ल्याङ्ग्वेज होम ट्युसन प्लस टू एक वर्ष म उत्तीर्ण सात आठ नौ फेल भए पनि एसएलसी दिन पाउने व्यवस्था स्वच्छ शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाद्वारा सि नयाँ पद्धतिबाट पढाइने रोड बकुल मोबाइल नंबर दीपेन्द्र घिमिरे अंठानबे तिरपन एक मोबाइल सुदीप अर्यल अब नौ सौ उन्ना सी बादल खनाल अंठानब्बे एक अठासी अठाईस तीन सौ उन्नबे जाड़ो होवाह हो पार्टी को समझो विधानत इंटरप्राइजेस एंड होलसे हजुर स्वदेशी तथा विदेशी पिय पदार्थहरू होलसेल तथा खुद्रा बिक्री वितरण गरिनुको साथै होम डेलिभरीको पनि व्यवस्था रहेको जानकारी गराइन्छ सम्पर्क विधान्तलसेल पसल रुई टाँडी सिनेमा हल रोड राजु चौधरी मोबाइल नम्बर एक बयालिस चौवालिस एक सय एक मलाई गर्व छ किनकि किनकि म इन्जिनियरिङ पेसामा छु थ्याङ्क यू एभरेस्ट टच म ढुक्क छु किनकि मसँग एभरेस्ट टच छ मेरो भविष्य मेरो एभरेस्ट एभरेस्ट टच प्राइड अफ नेपाल